अभिव्यक्तिको अर्को माध्यम रगत पनि बग्दैन गोली पनि चल्दैन ठुलै क्रान्ति गर्छ माया बस्ती पनि चल्दैन रगत पनि बग्दैन गोली पनि चल्दैन मनमा आगो लाको पनि निभाउन सक्छ माया मनमा आगो लाग निभाउन सक्छ माया नजितिने खेल पनि जिताउन सक्छ माया सड़क पनि बल्दैन शालिक पनि ढल्दैन सड़क पनि बल्दैन शालिक पनि ढल्दैन ठूलै क्रान्ति गर्छ माया बस्ती पनि जल्दैन रगत पनि बग्दैन गोली पनि चल्दैन मर्न भनी हिडेकालाई बचाउन सक्छ माया मर्न भनी हिँडेकालाई बचाउन सक्छ माया ठूला ठूला गल्ती पनि पचाउन सक्छ माया शहर पनि जल्दैन रहर पनि मर्दैन शहर पनि जल्दैन रहर पनि मर्दैन ठूलै क्रान्ति गर्छ माया बस्ती पनि जल्दैन रगत पनि बग्दैन गोली पनि चल्दैन ठूलै क्रान्ति गर्छ माया बस्ती पनि जल्दैन रगत पनि बग्दैन गोली पनि चल्दैन ठूलै क्रान्ति गर्छ माया बस्ती पनि चल्दैन रगत पनि बग्दैन गोली पनि चल्दैन ठुलै क्रान्ति गर्छ माया बस्ती पनि चल्दैन प्रकाश केशीका यिनै सुलित हरफबाट आजको उद्घारको उठान गरेका छौ कार्यक्रम उद्घार सुनेर बसिराख्नुभएका सम्पूर्ण सृजनशील मनहरूमा म रमेश पौडेल हार्दिक हार्दिक स्वागत गर्दछु रगत पनि बग्दैन गोली पनि चल्दैन ठूलै क्रान्ति गर्छ माया बस्ती पनि चल्दैन अभिव्यक्तिको अर्को माध्यम उद्गार आजको उद्घारलाई गीत विशेष बनाउँदैछौ र होनहार गीतकार हुनुहुन्छ प्रकाश केसी संयोगको कुरा रेडियो नेपालको सतसठ सथ वार्षिक उत्सवको अवसरमा उत्कृष्ट गीतकारको पुरस्कार प्राप्त गर्ने रोज्जा गीतकार हुनुहुन्छ प्रकाश केसी आजको उद्घारमा हामीले उहाँलाई नै अतिथि छानेका छौं यतिखेर प्रकाशजी रेडियो नेपालको स्टुडियोमा हुनुहुन्छ कार्यक्रम उद्गारमा हुनुहुन्छ हार्दिक स्वागत गर्छु म गीत निक्की मिठो लेख्नु भएको रहेछ एकदमै रेडियो नेपालको वार्षिक उत्सवको लागि प्रतिस्पर्धामा जाने भनेपछि गीत चाहिँ एकदमै छानेरै आउँछन् विभिन्न ठाउँबाट नेपालभरिकै प्रतिस्पर्धा हो त्यसकारण उक्त संस्थामा गीत पठाउनको लागि चाहिँ दुखै गरेर मेहनतै गरेर सङ्घर्षै गरेर लेखिएको गीत हो रगत पनि बग्दैन गोली पनि चल्दैन ठुलै क्रान्ति गर्छ माया बस्ती पनि चल्दैन वाह गीत होस् त यस्तो होस् न है धन्यवाद धन्यवाद यहाँ काठमाडौँमा यो गीत घुन्किराख्दाखेरि रेडियो नेपालको विशेष प्राङ्गणमा बजिराख्दाखेरि तपाईँ चाहिँ कहाँ हुनुहुन्थ्यो म गाउँमै थिएँ म खास गरेर गाउँ भन्नाले दाङमा दाङमा हजुर दाङको नारायणपुर पहिलेको नारायणपुर गाविस अहिले चाहिँ त्रिपुर नगरपालिका हो मेरो घर चाहिँ र ती बसिरहेको म एउटा सामान्य गाउँले जीवन छ त्यहाँ बेगले गाउँले जीवन गाउँले बस्ती छ ती बसेर नेपाल टेलिभिजन प्लसबाट मैले यो प्रत्यक्ष रूपमा सुनिरहेको थिएँ हेरिरहेको थिएँ सर हेरेर थिएँ हजुर दाङबाटै गाउने भाइ पनि दाङको यसमा संगीत भर्ने भाइ पनि दाङकै भाइ पनिोषण श्रेष्ठ पनि दाङकै र यसमा गाउने विजय परिवार पनि दाङकै रेडियो नेपालको सडसठ वार्षिक उत्सवको अवसरमा जसरी सूचना आयो खुल्ला संगीत प्रतियोगिता हुँदैछ भन्ने हामीले खबर पाइसकेपछि र हामीलाई पनि गीत सङ्गीतमा एकदम केही गर्नुपर्छ अगाडि बढ्नुपर्छ भन्ने खालको सोच आयो र मैले पनि रेड नेपालले आफ्नो वार्षिक उत्सवको क्रममा विभिन्न यस्ता प्रतियोगिता मैले सुनिराखेँ म गाउँमै बस्दाखेरि पनि विभिन्न प्रत्यक्ष यहीँको प्राङ्गणबाटै प्रसारण हुने कार्यक्रम सुनिराख्दाखेरि कुनै दिन गीतकारको रूपमा पनि प्रस्तुत हुन सकिएला भन्ने मेरो सपना थियो त्यसको लागि यस वर्ष चाहिँ रेड नेपालले के चाहिँ राम्रो गरिदियो भने नेपालका सातवटै प्रदेशमा पहिले प्रदेशमा प्रतिस्पर्धा गराएर उत्कृष्ट भएका गीतहरूलाई फेरि नेपालकी प्राङ्गणबाट फेरि प्रतिस्पर्धा गराउँछ हजुर केन्द्रमा ल्याउने कार्यक्रम थियो र हामी प्रदेशमा प्रदेश नम्बर पाँचमा परियो र पाँचमा चाहिँ राम्रै गीत पठाउनुपर्छ है पाँचबाट गएको गीतले चाहिँ राष्ट्रव्यापी रूपमा चाहिँ केही गर्नुपर्छ भन्ने सोच भयो र त्यही अनुसारका मैले क्षमतावान साथीहरूलाई चाहिँ पकडेँ र गाउने भाइ विजय परियारको स्वर पनि अत्यन्त राम्रो छ राम्रै हजुर सङ्गीत भर्ने पोषण श्रेष्ठ भाइको पनि सङ्गीतको क्षमता राम्रै छ त्यसले गर्दा हामी तिनवटाको सल्लाह भइसकेपछि धेरै गीतहरू छानियो त्यति कस्तो गीत पठाउने त भन्दाखेरि अब अहिले विभिन्न खालका गीतहरू बजारमा आइरहेछन् त्यसले गर्दाखेरि हामी चाहिँ अब पुरस्कार जित्नुपर्छ मात्रै नभएर गीत सङ्गीतमा राम्रो काम गर्नुपर्छ भन्ने मान्यता भएको मान्छे भावनाले यो गीत लैजाउन त भन्ने कुरा भयो र सङ्गीत पनि र स्वरले पनि पक्कै पनि यो गीतलाई साथ दिएको हो त्यही अनुसार रगत पनि बग्दैन गोली पनि चल्दैन ठुलै क्रान्ति गर्छ माया बस्ती पनि जल्दैन बोलको गीत आयो र बाजी मार्न यहाँ पनि सफल भयो त पानी भग्दैन गोली पानी चल्दैन झुलै क्रान्ति गर रगत पनि बग्दैन गोली पनि चल्दैन ठुलै क्रान्ति गर्छ माया बस्ती पनि चल्दैन विजय परियारले यो गीत रेडियो नेपालको प्राङ्गणमा गाइराख्दाखेरि म पनि श्रोता दीर्घामा थिएँ यी मुखडा सुन्ने पुरस्कार पाउने गीत त यो हो भनेर मैले पनि वरिपरिका साथीहरूलाई भनेको थिएँ लेख्ने मान्छे को हो भनेर मैले शुभनाम सोधेँ गीत गाएको प्रकाश केसी भनेपछि पहिल्यैदेखि नै मैले प्रकाश केसीलाई चाहिँ एक चिनिराखेको शुभ नाम होटमा र मुख मिठाई मिठाई बोलेको गीतकारको गीत प्रत्यक्ष रूपमा आफ्नै आँगनमा सुन्न पाउँदाखेरि बडो खुसी भएको थिएँ मजा र चैत विशेष पुरस्कार थाप्न आउनुभयो जिन्दगीको पहिलो भेट एउटा राम्रो गीतकारसित भेटाउन पाउँदाखेरि पनि मन बडो पुलकित हुँदो रहेछ गीत त थुप्रै लेख्नुभयो होला है मैले लेखाएको सर झन्डै झन्डै दुई सयको हारामा लिखित गीतहरू रेकर्ड झन्डै चार दर्जन जति गीतहरू नेपाली तथा भारतीय गायिक गायिकाको गा स्वरमा मेरा गीतहरू चार दर्जन जति भएका छन् नेपालका चाहिँ अत्यन्त राम्रो केन्द्रमै रहेर उत्कृष्ट गीत गाउने कलाकारहरूको स्वरमा पनि रेकर्ड भएका छन् र भारतीय कलाकार सञ्जीव अनी र भारतकै गायक मनोज मिश्रको स्वरौँ पनि भएका छन् मेरा गीतहरू रेकर्ड चाहिँ भनेपछि आफ्नो गीती एल्बमहरू छ तिनवटा गीती एल्बमहरू मैले बजारमा ल्याएको छु सुरुमा चाहिँ गुन्जन एल्बम आयो हजुर मेरो एकल रचनामा सन्तोष श्रेष्ठको एकल सङ्गीतमा गुन्जन एल्बम पछि दोस्रो रूपमा मेरो गन्तव्य एल्बम आयो र तेस्रो रूपमा गुनासो आउँदैछ भनेपछि त्यो गुनासो आइसकेपछि श्रोताहरूको गुनासो रहला पुरस्कार थाप्न भनेर आउनु भएको थियो लेख्न त यहाँ कविता पनि लेख्नुहुँदो रहेछ गजल पनि लेख्नुहुँदो रहेछ मुक्तक पनि लेख्नुहुँदो रहेछ स्टुडियोमा छिरिहालौन भनेर मैले आग्रह गरेँ कविता केही सम्झना खास गरेर म रेडियो नेपालको सस वार्षिक उत्सवको क्रममा उत्कृष्ट गीतकारको पुरस्कार थाप्न भनेर आए हतार हतारमै आइयो दाङबाट र हतार हतारमा आउने क्रममा चाहिँ डायरी गीत मुक्तक, गजल कविताको चाहिँ छुटेछ त्यसरी चा। ल्याउन पाइएन अर्को वर्षाईमा पक्कै पनि म उतातिरबाट साहित्यिक पोका बोकेर आउनेछु त्यसै सरसँग फेरि रेड नेपालमा स्टुडियोमा बसेर हामी फेरि चाहिँ साहित्यिक अथवा साङ्गीतिक भलाकुसारी पक्कै पनि गर्नेछौँ दाङमा शिक्षण पेसासित सम्बन्ध हुनुहुन्छ हजुर शिक्षण बालापन सम्झिनुहुन्छ बालापन कस्तो थियो एकदम गाउँले वातावरणमा हुर्किए गाउँमै र म बालापन बचपनदेखि बिजुलीको बत्तीमा त के रे चाहिँ क्याम्पस लाइफमा गइसकेपछि सम्भवत अब गाउँले एकदमै झन्डै झन्डै पच्चिस किलोमिटर सदरमुकामदेखि पच्चिस किलोमिटर गाउँले जीवन हो हजुर र खास गरेर मेरो बचपनमा पनि जिन्दगी चाहिँ जीवन चाहिँ साङ्गीतिक नै थियो संगीतप्रति मेरो रुचि अत्यन्त थियो रेडियो नेपाल सुन्नको लागि त्यति मेरो घरमा रेडियो सेट पनि थिएन रेडियो नेपाल सुन्नुको लागि म जसको घरमा रेडियो छ उसको घरको झ्यालबाट ढोकाबाट चियाएर रेडियो नेपाल सुन्थे त्यस्तो अवस्था थियो र पछि गएर रेडियो आयो घरमा अनि घरमा आएर मैले घरका मान्छेलाई किन्नुभयो होइन दाईको बिहे भइसकेपछि दाईको बिहेमा दाइजो आयो दाइजो आएपछि सानो रेडियो भएको दुईवटा ब्याट्री खाने त्यस पछाडि त्यो रेडियो हो मैले घरका कुनै मान्छेलाई पनि सुन्नै नदिने भाइ दिउँसो कतै गोठालो जाने बेला पनि बोकेर गइहाल्छु साँझमा पनि पढ्ने बेला कोठामा रेडियो लग्यो जाने अनि दाई बुवाहरू हुक्क हुनुभयो र त्यो रेडियोसँग साटेर ठुलो चारवटा ब्याट्री खाने रेडियो ल्याइदिनु भयो अब त नौला भनेर त्यही पनि मैले त्यसलाई बोरामा हालेर पनि हिँडेँ गोठालो जाँदाखेरि गोठालो जाने बेला पनि बाहिर जाने बेला पनि त्यो हिँडेरै के बोकेरै हिँडियो घरमा नाचगान हुने गाउँमा नाचगान हुने बेला पनि यसो नाचगान हेर्न जान्छु भने रेडियो बोक्ने अनि खेतमा गएर बारीमा गएर बसेर रेडियो नेपालका कार्यक्रमहरू प्रशस्त सुनियो अत्यन्त सुनियो र रेड नेपालबाट प्रसारण हुने विभिन्न गीतहरूले नै मलाई गीत लेख्न प्रेरणा दिएको साहित्येडियोमा हुने साङ्गीतिक कार्यक्रमहरू साहित्यिक कार्यक्रमहरू हुन्थे तीहरू सुनेर नै त्यतातिर लाग्यो पत्र पत्रिकामा छाप्ने पछि अलिकति गीतकारको रूपमा नाम चलिसकेपछि विभिन्न पत्र स्थानीय पत्र यसो गीत दिनुहोस् न कविता दिनुहोस् न भनेर भन्नुहुन्छ र त्यो पहिले चाहिँ भएन उत्तृष गीतकारको पुरस्कार नेपालबाट पाउनुभयो जिलारीय पुरस्कार दांग, दांग द्वारा बम शंकर साहित्य पुरस्कार पाथ हजार अड़सठी साल में रापतीज काठमंडा उत्कृष्ट गीतकार त्यति बेला मेरो तिमीले भुल्न सके पनि मैले भुल्न सकिन भयो बोलको गीतले उत्कृष्ट गीतकारको अवार्ड पाएको थियो र त्यसपछि त्योभन्दा भन्दा दुई हजार बहत्तर सालमा राप्ती समाज काठमाडौँले राप्ती सांस्कृतिक पुरस्कारबाट पनि मलाई पुरस्कृत गरेको छ र त्यस अहिले रेड नेपालको सडसठी वार्षिक उत्सवको क्रममा यो चाहिँ उत्कृष्ट गीतकारको पुरस्कार पाइयो सायद यो पुरस्कार प्राप्त गरिसकेपछि मेरो मनमा के आयो भने धेरै गीतहरू हाँसुले मैले लेखेको छु रोयेरै गीत लेखेको छु हजुर र आजको यो पुरस्कार रेड नेपालको यो पुरस्कारले मलाई हंसाएको छ यो हाँसो सायद जिन्दगीभरि अब समाप्त नहोला यो मुस्कान सधैँ अदरभोरी हजुर गुलाब फुले फुलिराखोस् धन्यवाद कार्यक्रम उद्घारको तर्फबाट पनि हार्दिक बधाई रेकर्ड भएका गीत त रेडियोबाट घन्केका घन्कै छन् बजेका बजे हजुर जुन हरफमा लिपिमा मात्रै छन् गीतकारको रूपमा अलिकति नाम चलिसकेपछि अलिक बेग्लै खालका गीत लेखौँ न त भनेर पनि त्यस्तो खालको पनि सोच आउँछ कहिले काहीँ सधैँ मायाप्रीतिका गीतहरू सधैँ सस्ता गीतहरू गाउनु लेख्नुभन्दा अलिक राम्रै खालका गीत लेखौँ भनेर आउँछ र मैले एउटा स्वदेश गान लेखेको छु र झन्डै झन्डै त्यो केही समयपछि पनि रेकर्डको क्रममा छ म उक्त स्वदेश वाचन गर्न चाहन्छु बिग छ भने रगत विश्वास पशी नानी बीकोश ईम बेचना सकि बरू जान बि को बीक् रगत बीको पसी नानी बीकोश ईम बेच् सकि बरू ज्याट आधा रोटो छोटो बनोश भोटो, भोटो यही जीवन प्यारो मैं आत्मा नहोस खोटो पेट परोस आधा रोटो छोटो बनोश भोटो यही जीवन प्यारो मैं आत्मा नहोस खोटो दुख् भिर दुखोस पैतलानी दुखोश दीदेन आत्मा दुख् बरू ज्यान दुखोस दुख् भिर दुखोश पैतलानी दुखोस, दिइँदैन आत्मा दुख्न बरू ज्याने दुखोस् नपुगेको ठाउँमा पुगोस् पुग्नै पर्ने बाटो शिरमा राख्ने पुज्ये बनोस् बिरले टेक्ने माटो. नपुगेको ठाउँमा पुगोस् पुग्नै पर्ने बाटो शिरमा राख्ने पूज्य बनोस् वीरले टेक्ने माटो मर्छ भने अहम् मरोस अहंकार मरोस विचार मार्न सकिँदैन बरू ज्याने मरोस मर्छ भने अहम् मरोस अहंकार मरोस् विचार मार्न सकिँदैन बरू ज्याने मरोस् बिक्छ भने रगत बिकोश पसिनानी बिकोस इमान बेच्न सकिँदैन बरु ज्याने विकोस इमान बेच्न सकिँदैन बरु ज्याने विकोस वृक्ष बने रगत विकोश पसिना विकोश इमान बेच्न सकिँदैन बरु ज्यानै विकोस आजको उद्गार गीतमै केन्द्रित रहने भयो र लेख्नेहरूले बोल्नेहरूले के पनि बोलेको सुनेको छु भने मैले गीत भनेको छोटो विधा हो गीतले कविताको भारी बोक्न सक्दैन यो भनाइसित तपाईँको मत अभिमत चाहिँ के छ त्यही कविताको एउटा छोटो रूप र कविता धेरै शब्दले प्रहार गर्ने चिज गीतको थोरै शब्दले प्रहार गर्नको लागि गीतको जन्म भएको जस्तो लाग्छ मलाई र गीत सामान्य सरल र श्रुतिमधुर हुनुपर्छ र गीत चाहिँ पक्कै पनि छोटो एउटा स्थायी र दुईवटा अन्तरामा समाप्त हुनुपर्छ र त्यो चाहिँ एक पाना दुई पाना हुने कविताले अथवा साहित्यको अन्य विधाले दिने जवाब दिने प्रहार चार लाइनको गीतले मात्रै दिन्छ जस्तो लाग्छ मलाई भनेपछि गीतले कविताको भारी मज्जाले बोकेर हिँड्न सक्छ भन्ने तपाईँको एकदमै मेरो प्रश्नको आशा यही नै हजुर गीतमा त्यो किसिमको चाहिँ क्षमता भएका गीतकारहरूले त्यो शक्ति दिन सक्छन् गीतलाई त्यस्तै गीत लेख्नुहुन्छ र मैले यो प्रश्न सोधेको अर्को गीत सुन्नु त हजुर अब अर्को गीत यस्तो छ ढुङ्गा त ढुङ्गै होर पो जुट्न जान्दैन फुटेपछि मुटुले त बुझ्नु पर्छ के के मिल्छ जुटेपछि ढुङ्गा त ढुङ्गै होर पो जुट्न जान्दैन फुटेपछि मुटुले त बुझ्नु पर्छ के के मिल्छ जुटेपछि अरूलाई पोल्छ आफू पोलिन्न वनको आगोले आफू पोलिन्छ अरूलाई छुन्न मनको आगोले अरूलाई पोल्छ आफू पोलिन्न वनको आगोले आफू पोलिन्छ अरुलाई छुन्न मनको आगोले रिस त रिसै होरपो रिस त रिसै होरपो बस्न जान्दैन उठेपछि मायाले त बुझ्नुपर्छ के के मिल्छ जुटेपछि अरूलाई धुन्छ आफू मैले र खोलीको पानीले अरूलाई धुन्छ आफू मैले र खोलीको पानीले रुहाउँछ सबलाई आफुनी नि रुन्छ बैगुनी बानीले अरूलाई धुन्छ आफू मैले र खोलीको पानीले रुहाउँछ सबलाई आफू रुन्छ बैगुनी बानीले ढुङ्गा त ढुङ्गै हो र पो जुट्न जान्दैन फुटेपछि मुटुले त बुझ्नुपर्छ के के मिल्छ जुटेपछि मुटुले त बुझ्नुपर्छ के के मिल्छ जुटेपछि सुन्दर सुन्दर <laughs> अभिव्यक्तिको अर्को माध्यम उद्गार उद्गार उद्गार यो सड़कको संकीर्णतामा अब नटाउने भइसकेको छु इन्जिनियरले सुनून् नेता प्राध्यापक र कविहरूले सुनुन, अभिव्यक्तिका यहाँहरू अहिले रेडियो नेपालको तरंगमा कार्यक्रम उद्गार सुनिरहनु भएको छ अभिव्यक्तिको अर्को माध्यम उद्गारमा यहाँहरूले आफ्ना सृजना पठाउन सक्नुहुन्छ स नम्बर छ सय रेडियो नेपाल काठमाडौँ इमेल आइडी हो श्रोताहरूको साहित्यिक तरङ्गमा कार्यक्रम उद्गार सुनिराख्नु भएको छ आजको कार्यक्रम उद्गार गीतकार रोजा गीतकार प्रकाश केसी भगवानलाई देखनु भन्दा पहिले तिमीलाई देखु भगवानलाई देख्नुभन्दा पहिले तिमीलाई देखु जित सबै सबै ठाउँ तिमीलाई भेटु जितिएका सबै सबै ठाउँ तिमीलाई भेटु सम्भवत यी हरफहरू आमामा समर्पण गरेको हुनुपर्छ गीतकार प्रकाश केसीजीले आजको उद्घारमा हुनुहुन्छ गीतकार प्रकाश केसी सरले भर्खर वाचन गर्नु भएको गीत म सुनाउन चाहन्छु खास गरेर आमाको बारेमा लेखिएको गीत हो र वास्तवमा यो गीतको जन्म चाहिँ कसरी भयो भने म रेडियोमा एउटा कार्यक्रम सुन्दै थिएँ र त्यसमा आमाको प्रसङ्ग आयो त्यहाँ एकजनाले के भन्नु हो भने अरू मान्छे मानव मात्रै हुन् तर आमा भनेको महामानव हो भन्ने त्यो शब्दले मलाई अत्यन्त छोयो अरू जे जति संसारमा मान्छेहरू छन् ती मानव मात्रै हुन् भने आमा भनेको महामानव हो भनेर अब गीत लेख्ने मान्छेलाई अब त्यस्तो नयाँ विषयवस्तु भनौँ अथवा महान विषयवस्तुले मलाई छोयो अनि छोइसकेपछि आमाको बारेमा मलाई गीत लेख्नै पर्ने बाध्यता भयो र यसरी गीत मैले त्यो भावलाई ढालेको छु भगवान्लाई देख्नुभन्दा पहिले तिमीलाई देखु जितिएका सबै सबै ठाउँमा तिमीलाई भेटु भगवानलाई देख्नुभन्दा पहिले तिमीलाई देखु जितिएका सबै सबै ठाउँमा तिमीलाई भेटु तिमी भन्दा माथि कोही छैन आमा छैन जिन्दगीमा तिम्रो नाम कुन मसीले लेखु तिमी भन्दा माथि कोही छैन आमा छैन जिन्दगीमा तिम्रो नामले सुन्दर सुन्दर <laughs> तपाईँ समर्पित भएर गीतमा मात्रै लागि राख्नु भएको छ हजुर <laughs> ग्रामीण परिवेशमा बस्नुहुन्छ <laughs> सहरको बन्द कोठामा बसेर कल्पनातीत कुरा लेख्नु र आफ्नै थास्ती बस्तीमा बसेर सिर्जना गर्नु भनेको बिल्कुलै फरक कुरा हो जस्तो लाग्छ मलाई फरक एकदमै फरक तपाईँको गाउँमा फुलफुलिराखेका हुन्छन् र त्यहाँ पुतली पनि डुलिराखेका हुन्छन् डुल्दै आएको उड्दै आएको पुतली फुलको पत्रमा बसेको त देख्नु भएको छ त्यो फुलको पत्र लचक्क लच्किन्छ नि प्रत्यक्ष रूपमा यो काकाल काठमाडौँमा पो पानी आउँदाखेरि ठुलो खबर भन्छ काठमाडौँवासीलाई गाउँमा त छाँगा छहरा धारा पनि प्रशस्तै छन् हजुर त्यो धारा एकहोरो टोला र हेरिराख्नु भएको छ पक्कै पनि त्यहाँ इन्द्रेणी देख्नु भएको छ हजुर हजुर हजुर अरू आउँछन् पानी भरेर जान्छन् हजुर तपाईँ त्यो इन्द्रेणी परेको टोला र हेर्नु भएको अनुभव छ नि पक्कै पनि टोला आएको हेरेको छु र त्यो पानीमाथि परेको इन्द्रेणी कलकल बगेको खोला र फुलको पत्रमाथि बसेको पुतलीले मलाई गीत लेख भनेर धेरैचोटि घजघाएका पनि छन् ती घटनाहरूबाट प्रेरित भएर केही सृजना पनि गरेको छु कविता गीत गजल जस्ता कुराहरू पनि लेखेको छु तिनीहरू प्रभावित भएर अब आज यसरी नै स्टुडियोमा छिरियो कविता भएन कविता पनि निकै राम्रो लेख्नुहुन्छ भनेर मैले सुनेको थिएँ एउटा कविता चाहिँ बिचमा चुटुक्क सुनाउन पाएको भए हजुर हजुर एउटा कवि हृदय लिएर गीत साधना गर्ने गीतकारको भावना अझ मुखरित हुन्थ्यो पक्कै पनि गीतलाई नै जोडु फेरि हजुर मैले गीत विषयवस्तुमा पक्कै पनि विविधता होस् भन्ने सोध्छु एकै विषयवस्तुका गी गीत मात्रै नभएर विभिन्न विषयवस्तुको गीत गीतले विभिन्न विषयवस्तुलाई छुनुपर्छ भन्ने मेरो मान्यता हो र सबैलाई आफ्नो बालापन चाहिँ प्यारो लाग्छ चा। मलाई पनि आफ्नो बालापन प्यारो लाग्छ हुन त बालापनमा धेरै काँडाहरू बिजेका होलान् पैतालामा धेरै घामले घामको चर्कोले धेरैपल्ट के अरे तोताएको पनि छ र पानीले मौसमी बेमौसमी पानीले पनि पक्कै पनि भिजाएको पनि छ घाँस काटेको अनुभव छ नि तपाईँलाई पक्कै छ खासै गन्न चाहिँ हजुर हजुर अहिले चाहिँ हामी अनि गोबर फाल्दा भैँसीले हात कुल्चिएको खुट्टा कुल्चिएको भैँसी दुने बेला अथवा गोबर फाल्ने बेला त्यो बेलाका घटनाहरू खुट्टा कुल्चिएको अथवा भैँसीको पुच्छरले हानेको त्यो अनुभव पक्कै पनि छ मसँग के सुनाउनु थिएँ मैले बालापन बचपन सबैलाई प्यारो लाग्छ त्यही बचपनमा आधारित भएर एउटा गीत मैले रचना गरेको छु र आजको कार्यक्रममा त्यही सुनाउन चाहन्छु यस्तो छ चा। दर्पण मलाई देखाइदे बचपन मेरो कहाँ गयो दर्पण मलाई देखाइदे बचपन मेरो कहाँ गयो ताते ताते गर्दै हिँड्ने आँगन मेरो कहाँ गयो दर्पण मलाई देखाइदे बचपन मेरो कहाँ गयो ताते ताते गर्दै हिँड्ने आँगन मेरो कहाँ गयो न त खबर न सूचना न त कुनै जानकारी बालापन का रहरसंग कईयो वी पारी नबर न सूचना न तन जानकारी बालापन का रहरसंग कईले भैय वारी पारी दर्पण मई दाइदे बचपन मेरे कहा गये तातेंत गई हिड़ने आगन मेरे कहो लाख हालथे काख हालथे पाउने भे उ लाख हाल्थे काखा हाल्थे पाउने भए उनै दिन तर पनि खोजिरहन्छु भेटिन्छ कि कुनै दिन दर्पण मलाई देखाइदिए दे, बचपन मेरो कहाँ गयो ताते ताते गर्दै खेल्ने आँगन मेरो कहाँ गयो ताते ताते, ताते गर्दै खेल्ने आँगन मेरो कहाँ गयो बालापनलाई फर्केर हेर्दाखेरि आजूर, आजूर। मुक्तक पनि मैले अब लेख्ने गरेका छु खास गरेर अब मुक्तक साहित्यको अलि छोटो विधा हो र छोटो जुन विधा छोटो हुन्छ त्यसले चाहिँ त्यो अलिक चोटिलो हुनुपर्छ भन्ने मान्यता पक्कै पनि अब त्यो त्यसलाई छोटो किन बनाइयो भन्दाखेरि धेरै गहन रूपमा चाहिँ त्यो कुरा त्यसमा अटोज भनेर हो र मुक्तक पनि धेरै मुक्तकहरू लेखिएको छ रेड नेपालबाट प्रसारण हुने बिम्ब प्रतिविम्बमा पनि धेरै मुक्तहरू पनि मनपर्छ लेख्न पनि भन्न पनि मनपर्छ आज एउटा एउटा मुक्त सम्झनामा छ उक्त मुक्तमा लेख्यो जसले मेट्यो लेख्यो जसले मेट्यो उसैले भाग्य खाली भेट्यो उसैले खास उसैको बास भएको आखिर मुटु रेट्यो उसैले लेख्यो जसले मेट्यो उसैले भाग्य खाली भेट्यो उसैले खास उसैको बास भएको आखिर मुटु रेट्यो उसैले मुक्त होस् त यस्तो होस् नि हजुर लेख्यो ले जसले मेट्यो उसैले लेख्यो जसले मेट्यो उसैले भाग्य खाली भेट्यो उसैले लेख्यो जसले मेट्यो उसैले भाग्य खाली भेट्यो उसैले खास उसकै बास भएको खास उसकै बास भएको आखिर मुटु रेट्यो उसैले आखिर मुटु रेट्यो उसैले कति लेख्नु मुक्तक चाहिँ मुक्तक संख्यामा त्यही अठार बिसवटा जति होला सरतैमा एकअरो भएर भनौ न पहिले त सुरु कविताबाटै गरियो साहित्यिक फाटमा प्रवेश चाहिँ कविताबाटै गरियो हजुर पछि गीतमा यसरी लागि अरू विधाहरूलाई एकदम सबै छाड्न चाहिँ छाडिएन तर सुन्नेदेखि लिएर गीतको छलफलदेखि लिएर गीतमै एक अरू भइयो बनाउन त्यसरी लाग्यो गीतमा चाहिँ मोहनी नै मोहनी अर्को गीत, गीत, गीत यस्तो अर छ हामी दुई मिलेपछि हात चार हुन्छ र खास गरेर कस्तो प्रसङ्गमा हो भने यसलाई माया प्रेमको प्रसङ्ग पनि लिन सकिन्छ अहिले चाहिँ विभिन्न नाममा हामी नेपालीहरू अलग अलग भइरहेका छौँ हामी बेग्ला बेग्लै बाटो हिँडिरहेका छौँ र त्यो हुनु हुँदैन हामीहरू चाहिँ मिल्नुपर्छ मिल्नुको चाहिँ विकल्प छैन एउटै सीमा भित्र मिलेर बस्नु भावना चाहिँ कहाँको पानी बगेर प्यास मेट्छ कहाँको कहाँको पानी बगेर प्यास मेट्छ कहाँको एउटै घरभित्र पानी बार छ यहाँ पो कहाँको पानी बगेर प्यास मेट्छ कहाँको एउटै घरभित्र पानी बार छ यहाँ जुटमा विश्वास घट्छ रमाउँदा फुटमा एकजुटमा विश्वास घट्छ रमाउँदा फुटमा उचो सिर न्युरिएला जोडिदा लूटमा, कहाँको हावा बगेर प्राण धान्छ कहाँको एउटै घरभित्र प्राण ताना तान्छ यहाँ पो कहाँको हावा बहेर प्राण धान्छ कहाँको एउटै घरभित्र प्राण ताना तान्छ यहाँ पो एउटै सीमाभित्र मिलेर बसौं हार्दिकता बाँडौं भन्ने भावना चाहिँ सन्देश चाहिँ यहाँको गीतको हो दाङमै बसेर साहित्य साधना गरिराख्नु भएको थियो उत्कृष्ट गीतकारको पुरस्कार थाप्न भनेर रेडियो नेपालको आगन टेक्नु भएको थियो र स्टुडियोमा पनि छिर्न पाइयो माइक्रोफोनलाई साक्षी राखेर रा बोल्ने औकात बनाइदिएको त तपाईँकै सुललित हरफले हो नि गीतले हो नि एकदमै आज घर देश परदेश होनहार गीतकार प्रकाश केसीलाई सुनेर बसिराख्ने तमाम श्रोताहरू हुनुहुन्छ रेडियो नेपालका तपाईँका पनि आफ्ना आफन्तहरू हुनुहुन्छ होला उहाँहरूसित अब हामीले विदा माग्नुपर्छ के भनौँ ठिकै छ मलाई गीत सङ्गीतमा लागेर यति माथिको सफलता चुम्चु जस्तो लागेको थिएन र हरेक व्यक्तिको सपना आफ्नै आफ्नै हुन्छ र म अरू जम्मै सपनाहरूलाई त्यागेर गीत सङ्गीतको सपनामा होमिएको छु यो संसारमा होमिएको छु र मलाई यति बेला सुनिरहेका मेरा आफन्तहरू मेरो देशका प्रिय साथीहरू मित्रहरू जो बाहिर हुनुहुन्छ जो देशभित्रै हुनुहुन्छ उहाँहरूलाई म के भन्न चाहन्छु आ, भने यतिखेर देशको सबैभन्दा ठुलो कुरा राष्ट्रको सबैभन्दा महत्वपूर्ण कुरा भनेको गीत सङ्गीत पनि हो कला संस्कृति गीत सङ्गीत पनि हो त्यसकारण हाम्रो गीत सङ्गीत हाम्रो कलालाई हामीले माया गर्नुपर्छ बचाउनुपर्छ र तर्कपूर्ण अर्थपूर्ण मर्मपूर्ण गीतहरू सुन्नुहोला र बे अर्थका गीतहरू र डाङडाङडुङ वाला गीतहरू भन्दा पनि अर्थपूर्ण गीतहरू सुन्ने बानी बसाल्नु होला गाउँको यात्रामा सार्वजनिक यात्रामा प्रकाश केसीका गीत घन्किराखेका हुन्छन् हजुर त्यही यात्रामा गीतकार पनि एउटा छेउमा चिया पिएर उभिराखेको हुन्छ त्यतिखेर त्यो गीतको बारेमा पनि चर्चा भएका कुराहरू गर्न भइएन हजुर हजुर त्यस्तो पनि हुन्छ धेरै पल्ट भएको छ गाउँको बसमा चढ्ने बेला गीतहरू बजिरहेका हुन्छन् बसमा सिट नपाएर ठाउँ नपाएर ठेलमठेल भएको अवस्था पनि हुन्छ तानातान भएको अवस्था पनि हुन्छ र गाडीमा चाहिँ विभिन्न मान्छेले त्यो गीतको बारेमा अह कति राम्रो गीत भनेर पनि भनेको सुनेको छु अब प्रायः जसो गाउँमा जाँदाखेरि बजिरहने गीत तिमीले भुल्न सके पनि मैले भुल्न सकिन भयो भन्ने खाल त्यसपछि बोलेपछि मायाबाट बोल्न थालन माया लु ती गीतहरू गाडीमा बजिरहेका हुन्छन् बजिरह्दाखेरि च्यापिरहेको हुन्छ च्यापिरहेको हुन्छ र त्यहाँ सिट पनि पाएको हुँदैन र ती गाडीमा बसिरहेका मान्छेहरूले कोही मन्त्रमुग्ध भएर सुनिरहेका हुन्छन् र कसैले अह कति राम्रो गीत कति राम्रा शब्दहरू कति राम्रो भनेर प्रशंसा गरिरहेको स्वरको गीत भनेर धेरै प्रशंसा गरिरहेका हुन्छन् सँगसँगै गीत सँगसँगै गुनगुनाइरहेका हुन्छ त्यसले गर्दाखेरि कहिले अलिकति कस्तो लाग्छ भने ओहो गीतकार चाहिँ ओझेलमै अथवा पर्दा अरूकै गस्तो चाहिँ कहिले लाग्छ दुःख लाग्छ फेरि के लाग्छ भन्दाखेरि यो स्वर मेरै शब्दमा घुमिरहेको छ मेरै शब्द गुनगुनाइरहेको छ मेरो नाम नभने ना पनि मेरा शब्द शब्दमा उसले चाहिँ ऊ घुमिरहेको फेरोमा भन्ने लाग्छ कहिले काहीँ हजुर मागु प्रकाशजी हजुर धन्यवाद म रेडी नेपालप्रति धेरै धेरै आभार प्रकट गर्न चाहन्छु र खास गरेर म रेडी नेपालले आयोजना गरिएको यो खुल्ला आधुनिक सङ्गीत प्रतियोगितामा मेरो रचना प्रथम भइसकेपछि यसरी रमेश पौडेल सरले मलाई चाहिँ अत्यन्त माया गरेर आफ्नै घरको भाइ जस्तो सम्झिएर र हार्दिकताका साथ लभाइ जानुपर्छ सा आज चाहिँ रेडियोको चाहिँ उद्घार कार्यक्रममा तपाईँको बसाइ पक्कै हुनुपर्छ भनेपछि मैले सरको आग्रहलाई चाहिँ पक्कै पनि स्वीकारेँ र धेरै मिठो धेरै न्यानो आत्मीयता दिनुभयो सरले त्यसको लागि म सरप्रति धेरै धेरै आभार प्रकट गर्न चाहन्छु र सम्पूर्ण श्रोताबाट म बिदा लिन चाहन्छु नमस्कार रगत पनि बग्दैन गोली पनि चल्दैन ठुलै क्रान्ति गर्छ माया बस्ती पनि जल्दैन यिनै सुलित हरफका गीतकार प्रकाश केसी आजको उद्घारमा रहनुभयो प्रकाश केसीजीको साहित्यिक यात्रा निरन्तर अगाडि बढ़ोस् हार्दिक बधाई दिँदै शुभेच्छासहित आजको उद्गारबाट म रमेश पौडेल पनि विदा माग्छु नमस्कार छुला ठुला गल्ती पानी ठुला ठुला छ माया शहर पनि चल्दैन रहर पनि मर्दैन झुलै क्रान्ति माया रगत पानी भग्दैन गोली पानी चल्दैन रगत पानी भग्दैन गोली पानी चल्दैन फुलै कान्ति गर